नमस्कार अनि हार्दिक कर स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार थोरै पाँच मेघहसँगै इन्टरनेट अनलाइनको डब्लु डट गरेर विश्वको जनसुकै रहेर रह पनि कार्यक्रम अर्पण शुभ साँझको सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभसाजको व्यवसायमा मलाई प्राविधिक मित्र विष्णुजीले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको मित्र तपाईँकै लोक सहयात्री दिवस मगन कार्यक्रम अर्पण शुभसाजको व्यवसाय लेरा हामी हरेक दिन उपस्थित हुने गर्छौं बेलुका साँझ सात बजेपछि करिब करिब साढे बजे बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोलो पाँच मेकहाउँसमा कार्यक्रम अर्पण शुभसाजको व्यवसायमा तपाईँको सम्झना सन्देश पनि लिन्छौ हामी दुईटा टेलिफोन शून्य छ पाँच त्रिसठी तेत्तिसको दुईटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने लोकदोरी भाका मार्फत आफ्ना आफन्त जन घर तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ कार्यक्रम अर्पण शुभसाहस तपाईँलाई दिनभरको थकानलाई थोरै भए पनि मेटाउने कोसिस गर्छौँ मिठा मिठा लुधोरी भाकाहरू बचाएर कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर विष्णुजीले इसारा गरिराख्नु भएको छ उहाँलाई म स्वागत गर्न चाहन्छु हेलो हजुर नमस्कार हेलो कोही मित्र हुनुहुन्छ विष्णुजीले इसारा गरिराख्नु भएको छ उहाँको आवाजलाई मैले राम्रोताले सुन्न सकिराखेको छैन कोही मित्र हुनुहुन्छ सा टेलिफोन सम्मा हेलो जो नमस्कार नमस्कार दाइ काबाटको बोल्दै हुनुहुन्छ म चितवन जिल्ला कोरागाबीसबाट दाइ कोरागाबाट के भन्नु भयो अ कोरागाबीस म रसिला छेपोलेको दाइ रसिला छेपानी हजुर रसिला जी के गर्नुहुन्छ तपाई अ बसी बसाउदै बसी बसाउ भन्नु पर्यो है हजुर बसी बसाउ नै हो อืม अनि खाना खानुभयो कि नाइ अ बनाउँदै दाइ भखर मिठो बनाएर मिठो तरिकाले खानु होला रसिला जी है एकदम दाई एकदम हजुर सर्वप्रथम हजुरहरूलाई अनि साथै मेरो श्रीमान चिन्सोन चिन्सोन चेपाङलाई हजुर अनि मेरो छोराछोरी किसान चेपाङ र रेखा चेपाङलाई अनि मेरो दाई म चाहिँ राम जनकमान भाइ होमबहादुर अनि सरकारी जागिरमा अधीनरत रहने किरण चेपाङलाई अनि हाम्रो बुहारीहरू सबै सम्पूर्ण मलाई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 अनि प्रसन्न चाहिँ आजको दिन के कसरी बिताउनु भयो तपाईँले बकुलरबाट प्रसन्न भनिराख्नु भएको थियो उहाँ आ, को तपाईको बाट्य लागिन्तर पर्य तपाईँका सम्पूर्ण मकवानपुरबाट निष् अनि अनि दिन? ए, खाना हुन्छ नि सम्झना मकवानपुर नि आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विधा भइसक्नु भएको छ कार्यक्रममा एउटा मिठो लोगोरी भाका सुन्छौँ त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौ तर उहाँलाई सम्झे मान्छे पानी पागल बहिनी तर मेरो सानोलाई आका आकापैमा जुन्छ ठुलो देखिने आका पैमा जुन्छ यो देखि नै आकाश मान्छुले तड पाउँछ थाहा छ युमायाले तड पाउँछ थाहा छ तर उनलाई सम्झीवन रहन्छ निकै नै मर्म स्पर सिलोदोरी भएका थियो कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा राखिसकेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार भाइ कामदेखि के गर्नुहुन्छ तपाईँ कतिमा पढ्नुहुन्छ नि रेखाजी 9-9 क्लास मा आज दिदीहरूमा आफ्नो साथीहरूमा लागि हुन्छ रेखाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोला यति बेला खुर्खुरेबाट रेखा चिपाङ आउनुभएको थियो फेरि पनि कोही मित्र हुनुहुन्छ भनेर विष्णुजीले इश्रा गरिराख्नु भएको छु हेलो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ सुक्लालजीले आजको दिनलाई के कसरी बिकाउनुभयो बसीबस्छ हौ भन्नु पऱ्यो नि खाना पाक्यो कि नै भइ पनि सक्यो है हुन्छ कार्यक्रममा आउनुभएको छ सम्झना सन्देशको लागि राख्न चाहनुहुन्छ धन्यवाद खोराकबाट सुक्लाल लामा भन्नुभएको थियो र सम्झना सन्देश राखिराख्नु भएको थियो टेलिफोन सम्पर्क अभिच्छेक भइसकेको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ खोराकदेखि कुमार लामा कुमारजी आज कुरातिरको मौसम कस्तो छिरो हुन्छ कुमार हुन्छ कुमारजी यति बेला कुरा कुमार लामा हुनु भएको थियो सम्झना विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो <भिणे> भन्न नपाउँदै सम्पर्क विचेत भइसकेको छ फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो नमस्कार हजुरको बोल्दै हुनुहुन्छ भनेको मैले हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ भनेको मैले हेलो कोही मित्र हुनुहुन्थ्यो विष्णुजीले मिलाउने कोसिस गरिराख्नु भएको छ उहाँको आवाजलाई चाहिँ मैले फर्स्ट यताले सुनिराखेको छु तर पनि उहाँहरूले मेरो आवाजलाई सुन्न अलिकति गाह्रो परेको छ भनेर भन्नुभएको छ विष्णुजीले मिलाउने कोसिस गरिराखेको छु हामी एकछिन मिलाउँदै गर्छौँ र एउटा मिठो लगदोरी भाका पनि सुन्छौँ त्यसपछि फर्स्टैसँग तपाईँसँग कुराकानी गर्न एकछिनपछि उपस्थित हुने नै छौँ सु आखैमा बाँेको तिमलाई आफ्नो सम्झे राखेको छैन छैन हिमासु यो बा हेर तिम्रेठ आिमई आप खसे को छन के आका तिमला खुशी दीनौला खाले हेरूला तिम्रेठ को आका तिम्रे सी के अर्क आका खरे तिम्रै तिम्रेठको आ बेचेर तिमीलाई खुसी किनउला अर्को आँखाले हेराउला तिम्रै उठको हाँसो छैन छैन केही गुनासो निकै नै मर्मेश्वरसी लगदोरी भाका थियो कार्यक्रम अर्कोबाट शुभ साहसको व्यवसायमा राखिसकेका छौँ आजको यो कार्यक्रममा चाहिँ निकै नै मर्मेश्वरसी लगदोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा भनेर विष्णुजीले सराहना गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु कोही मित्र हुनुहुन्छ हेलो हेलो। नमस्कार। नमस्कार। को कुमारी मकनपुरतिरको मौसम कस्तो छ आज थिए पानी परेन त्यही हो घाम लागिरहेको थियो अनि गर्मी बढे आउनु सम्झिनु पर्दा अनि त्यसपछि अर्पण हो अनि मेरो घर परिवारमा रहने बुबा मम्मी भाइ बहिनी बहिनी सीता अनि काठमाडौँमा रहने सलिना साथीहरूलाई सुनाउन चाहन्छु हुन्छ कुमारी नमस्ते यति बेला बकुलर भाष्य कुमारी तामाङ आउनुभएको थियो आफ्नो आफन्त स्त्र मित्रलाई मकनपुरबा कुमारी तामाङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर रा। विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ के भन्नुभयो सीताजी के गर्नुहुन्छ तपाईँ कति में पढ़ु सीताजी तैन नाइन में पढ़ू होज कार्यक्रम में आने वाकना संदेश कस को राखना चाहूँ धन्यवाद हजार हुन्छ सीताजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले छुट्टिन्छौ नमस्कार यति बेला खुराकबाट सीता लामा आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ भनेर विष्णुजीले इसारा गरिराख्नु भएको छ हेलो हजुर नमस्कार हेलो <tellain> कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा मलाई प्राविधिक सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको मित्र तपाईँको लोक भाकाको साथी दिवस मगर कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो हजुर हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ त सधैँ आफूले मात्रै सम्झना सन्देश राखेर भएन कहिले काहीँ अरूलाई पनि पालो दिनु पर्यो नि होइन हजुर हजुर हुन्छ एकैछिन पछाडि एउटा मिठो भाका बजाउँछौ त्यसमार्फत तपाईँ कसलाई सम्झना सन्देश राख्न आज चाहनुहुन्छ विशेष त हाम्रो रेडियो अर्पणको पुरै युनिटलाई त्यसपछि हाम्रो चाहिँ वासुदेव मरठा किरण भाइ अनि त्यसपछि हाम्रो घर परिवार सबैलाई गोविन्द बसेत भन्ने र तिम्नुहुने सम्पूर्ण हुन्छ गोविन्दजी सकेसम्म हामी बजाउने कोसिस गर्छौँ आजको अर्कोबाट सुब साँझको नबज्यो भने भोलिको बसाइमा चाहिँ भने पक्कै बजाउनेछौँ हुन्छ गोविन्दी कार्यक्रम निकै नै आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना रा विदा भइसक्नु भएको छ अब हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइपुगेका छौँ सामुदायिक रेडियो विश्वको जुन सुकै कुनामा रहेर व्यवसालाई सुनेर दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र भनगी साथीहरू हुनुहुन्थ्यो कुराकबाट र शिलाचेपाङ बकुलरबाट प्रसन्न आउनुभएको थियो उहाँसँग मेरो कुराकानी हुन सकेन त्यस्तै गरी मकनपुरबाट निमिष थिङ आउनुभएको थियो खुरकुरीबाट रेखा चेपाङ आउनुभएको थियो कोराकबाट सुक्लाल लामा आउनुभएको थियो कुराकबाट कुमार लामा आउनुभएको थियो मकनपुरबाट कुमारी तामाङ आउनुभएको थियो कुराकबाट सीता लामा आउनुभएको थियो अन्तिममा फोन गर्ने साथी जुटपानीबाट गोविन्द बस्नेत आउनुभएको थियो आउनु फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै यति नैसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक मृत्युका लागि विष्णुजीप्रति विशेष विशेष आभार प्रकट भन्दै तपाईँकी लोकसंगीतको सहयात्री म दिवस मगर पनि नक्कलीको ठिक छैन चाला भन्ने लोकधरी भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको कार्यक्रममा आज विदा ठिक छैन पारा भोलि भोली भनेर नटारा के कुरा गर्ने हो तर मनपर्ने दिनु कान्छी मन पानी दिनु कान्छी जो मन पानी दिनु के हो बिना स्वादको ठिक छैन पारा भोलि भोली भनेर नटारा कुरा गर्ने हो त चढेर मैको मन पनि दिन्नु कान्छी मन पनि दिनु कान्छी जो मन पनि दिन्नु कि माया लाउने हो तिन साथीको कि माया लाउने हो तिना सा लक्ष पट्याउने कुरा गर्ने हो तोडेर मैको मन पानी दिनु कान्छी मन पानी दिनु कान्छी जोबर पनि दिनु कि नयाँ हो बिना स्वाधैको न फट्याउने कुरा गर्ने हो त छोडेर मैगो मन पानी दिनु कान्छी मन पानी दिनु कान्छी जो मन पानी सिन्नु कि माया लाउने हो बिना